यहाँलाई हार्दिक बधाई छ हजुर धन्यवाद गुलमेलीहरूलाई एउटा गर्वको कुरा तपाईँहरूको यो केन्द्रीय सभाको यो एक्काइसौँ अधिवेशनमा तपाईँलाई एउटा नेत्र ज्योति उत्कृष्ट समाजसेवीका रूपमा सम्मान गर्यो केन्द्रले यस अवसरमा कस्तो लागिरहेको छ मलाई अत्यन्त गर्वको अनुभूति भएको कति वर्षदेखि तपाईँ यो नेत्र ज्योति सङ्घमा आबद्ध हुनुहुन्छ म दुई हजार चाहिँ सत्तालिस सालदेखि यसको आँखा उपचार केन्द्रको कार्यमा लाएँ र दुई सालदेखि म यसको संस्थाको आजीवन सदस्य बने र दुई देखी प्रथम जिला अधन म कार्य समिति को सहसचिव के रूप में कार्य आई छु तपाईँले विशेष गरेर नेत्र हिनीहरूको सेवामा कहाँ के कति गरेर मूल्याङ्कनमा परेँ भन्ने लागिरहेको छ विशेष गरेर दुई हजार सालदेखि म नेपाल नेत्र ज्योति सङ्घको सहसचिव दुईचोटि भएँ र तिन पटक लगातार म सचिवको रूपमा चाहिँ काम गरिराखेको छु मैले यस संस्थामा रहेर र आँखा उपचारको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने कार्य र साथसाथै उपचार कार्यमा पनि विभिन्न ठाउँ ग्रामीण क्षेत्रमा गएर सहयोग पुर्याउने कार्य गरेँ त्यसका लागि चाहिँ मलाई लाग्छ यसको निरन्तरताका कारणले मलाई नेपाल नेत्र एक वर्षमा प्रत्येक वर्षमा दिने चाहिँ यस क्षेत्रमा कार्य गर्ने चिकित्सकलाई दिन्छ एउटा शाखालाई दिने चर्च त्यस्तै गरेर दुईजना चाहिँ प्राविधिक कर्मचारी र प्रशासनिक तर्फको कर्मचारी गरेर पाँचजनालाई परिस्थित गर्छ त्यसमध्येको अहिलेको चाहिँ अधिवेशनले यस वर्षको लागि दुई हजार सत्तरी सालको समापन सँगै एकात्तर साल लाग्दा मलाई चाहिँ गरेछ यसमा केन्द्रीय समितिप्रति आभार व्यक्त गर्छु र आफूले गर्वको महसुस गर्छु जस्तो आज तपाईँले त्यो पुरस्कार पाएको रकमभन्दा पनि दोब्बर थपेर तपाईँले आज एक लाख भन्दा बढीको अक्षकोष खोलिदिनुभयो नेपाल नेत्रजी सङ्घको गुल्मी शाखालाई त्यो अक्षको लागि हो विशेष गरेर अहिले मैले चाहिँ जुन मलाई पचास हजारको सम्मान गरियो मैले मा पैसाको माओ होइन एउटा देशभरिबाट नेपाल नेत्र ज्योति सङ्घले पूर्व मेचीदेखि पछि महाकालीसम्मको एउटा समाजसेवीहरूलाई खोज्ने क्रममा मेरा विभिन्न क्राइटेरियाहरू टा मलाई उत्कृष्ट मानेर सम्मान गरेको छ र यसले मलाई अझ बढी चाहिँ हौसला प्रदान गरेको छ सामाजिक क्षेत्रमा त्यसले गर्दाखेरि मैले चाहिँ आफूले चाहिँ आज मैले एउटा गरेँ मैले आफूले चाहिँ वास्तवमानियो भनेदेखि दस पन्ध्र वर्ष भयो मैले आफूले चाहिँ आफ्नो पेसा नगरेर म सामाजिक काममा पूर्ण रूपमा घर छोडेरै लागेको छु यसमा चाहिँ मेरो श्रीमतीको पनि मलाई सहयोग छ उनले यदि घरमा नगरेको भएछ त्यस कारणले मैले आज चाहिँ उनकै प्रेरणाबाट एक लाख चाहिँ एउटा अच्छाईको स्थापना र त्यसलाई चाहिँ मैले के सोचेको छु भनेर भन्दाखेरि हामीले चाहिँ दृष्टि दिन नसकिने उपचार गर्दाखेरि पनि दृष्टि दिन नसकिने तर तिनीहरूलाई चाहिँ उच्च शिक्षा ज्ञानको शिक्षा दिन पर्ने ज्ञानको ज्योति दिनुपर्नेलाई जस्तो नेपाल नेत्र ज्योति सङ्घले देशुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने यसभन्दा पहिला दुईजनालाई चाहिँ हामीले वार्षिक रूपमा चाहिँ एउटा उनले पढ्दाखेरि लाग्ने फी चाहिँ हामीले तिर्ने गरेका थियौँ तर विगतमा चाहिँ एकजना मात्रै रहेर हामीले विगत सालमा एकजनालाई गऱ्यौँ त्यसमा हामीले प्रत्येक वर्ष दिने कि नदिने भनेर हामीले निर्णय गर्न परिरहेको कुन कसबाट दिने भनेर त्यसका लागि चाहिँ समस्या थियो त्यस मैले तिमीलाई पनि सहयोग होस् यदि तिनी पढ्ने व्यक्ति नभेटिएनन् भने र असहाय गरिब जसले चाहिँ आखाको उपचार सेवा पाउन सक्दैनन् ती गरिबका लागि त्यस कोषबाट चाहिँ सहयोग हो सम्बन्धका लागि मैले चाहिँ यस्तो किसिमको एउटा अछाई कोष स्थापना गरेँ तपाईँ दुई हजार साठी सालमा दुर्घटनामा पर्नुभयो र त्यति बेला धर्मपत्नीले माया मारेकी थिए र आज एक्कासी सम्मान हुँदाखेरि म भक्कानो छाडेर रुने भएँ भन्नुहुन्थ्यो हजुरको शुभनाम चाहिँ के पऱ्यो मेरो बालकुमारी पाण्डे बालकुमारी पाण्डे त्यति दुर्घटनामा तपाईँले माया मार्नु भएको आज यसरी सम्मानित होला भनेर सोच्नु भएको त्यो त कल्पना पनि गरिएन बाबु त्यस दिन चौधजना डक्टरले अगाडि राखेर अब तेरो श्रीमान मोर्छ मान्छे आउँछ भने झिका अन्त लान सक्छस् भने लैजा होइन भने भगवान्लाई सम्झेँ हातथाप भनेको मलाई बिएनबी हस्पिटलमा अनि पछि मैले के अरे बल सिद्ध बाबालाई मात्र सम्झेँ हामी दुवैजना गएर हजुर सिद्ध बाबा, बाबा बाब बचाइदिनुहोस् मेरो श्रीमानलाई दुईजना भएर हजुरलाई जोली परे वा भनेर मैले भक्कल गरेँ अनि त्यसै हुँदाहुँदै अलिअलि विषेक लाग्दै लाग्दै लाग्दै गयो र आज आएर हिजो चाहिँ एक्कासी मलाई नरप्रसाद बुवाले चाहिँ अखिलजी चाहिँ पुरस्कृत भयो यसमा चाहिँ आभारी छु गर्ने मान्छेले सम्मान पाउँछ भन्नुभयो पसलमा म पसलमा बसिराखेको थिएँ मैले त्यति बेलासम्म कि मलाई केही थाहा र त्यो सुन्दाखेरि चाहिँ एकदमै हर्षका आँसु आयो मेरो मेरा आज मेरा श्रीमानलाई चाहिँ मैले बचाएर लिएर आएर आज चारजना मान्छेले अखिल भन्ने भएर यस्तो पुरस्कार पाउनु भयो भनेर हर्षका आँसु आएर अझै पनि सामाजिक काम जति गर्न सक्नुहुन्छ नि त्यसमा चाहिँ मैले अब आफूले भ्याएसम्म मलाई चाहिँ अगाडि बढाउने चाहिँ मेरो चाहिँ प्रयास छ र गर्न पनि गर्छु पहिला पनि बधाई छ र यहाँलाई पनि बधाई छ अहिले समा हुनुहुन्छ तपाईँ तपाईँको पुर्ख्योली घर कहाँ हो यति बेला मातापितालाई सम्झाउन मन लाग्छ एकदमै मैले चाहिँ मेरो बुवा मेरो आमालाई मैले साथै सम्झेँ आज बिहान नै मैले फोन पनि गरेको थिएँ मेरो भगवती गाविस वार्ड नम्बर आठ हो मेरो बुवा पनि समाजसेवी नै हो लक्ष्मीप्रसाद पाण्डे मेरो बुवाको नाम हो आमा सावित्रा पाण्डे हुनुहुन्छ मेरो बुवा पनि माभिको टिचर हुनुहुन्थ्यो थाइ टिचर हुनुहुन्थ्यो र उहाँले पनि त्यसोबाट राजीनाम दिएर आएर सजमा सामाजिक सेवा गर्दै बस्नुभयो गाविस अध्यक्ष पनि पहिला भन्नु बन्नुभयो त्यसपछि अहिले पनि निरन्तर रूपमा त्यहाँको विद्यालयको व्यवस्था पन समिति को अध्यक्ष राममें विभिन्न साजिक क्षेत्र में अज् भी काम करते यहां पुनः पुनः बधाई आगामी दिन में समाजसेवा के क्षेत्र में अज अग्रसर भर शुभकामना समेत व्यक्त कर दूँ धन्यवाद धन्यवाद धन्यवाद